एमाले अध्यक्ष ओलीलाई भेट्न भारतीय राजदूत राय एमाले कार्यालयमा मधेस आन्दोलनका क्रममा मा भारतीय नागरिकलाई पनि सहित घोषणा गर्न सरकारसँग माग आज नाग पञ्चमी परम्परा अनुसार घरका मूल धोकामा नागको चित्र टाँसी पूजा अर्चना गर्ने कार्य मनाइँदै थाइल्यान्डमा आज जनमत सङ्ग्रहका लागि मतदान हुँदै इरानमा एक परमाणु वैज्ञानिकलाई फाँसी र ओलम्पिक सबैभन्दा कान्छी खेलाडी नेपालकी गौरीकाले आज प्रतिस्पर्धा गर्ने नेपाल भारत मैत्री हाम म्याराथन दौड़मा महिलातर्फ नेपाल र पुरुषतर्फ भारत प्रथम प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव र इन्टरनेटमा रेडियो प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म दिल्पेश देउबा भारतको योजनामा आफू प्रधानमन्त्रीबाट बाहिरिनु परेको सांगेतिक गुनासो गर्दै आएका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय राजदूत रंजीत राईले राज़्द आइतबार भेट गरेका छन् ओलीलाई भेट्न भारतीय राजदूत एमाले केन्द्रीय कार्यालय धुम्बा पुगेका थिए ओली र राजदूत बीचको वार्तामा दुई देश बीचका पछिल्लो सम्बन्ध र विकसित राजनीतिक घटनाक्रमवारे छलफल भएको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिनुभएको छ राजदूत राई र ओलीबीच भएको कुराकानी बाहिर ल्याएको छैन को सरकार परिवर्तनमा भारतीय चलखेल प्रति असन्तुष्ट छन् ओलीले केही दिन अघि मात्रै छिमेकीले छौडा खेलाएर आफूलाई काम गर्न नदिएको बताएका थिए ओलीले पछिल्लो समय बनेको काँग्रेस र माओवादी गठबन्धनलाई भारतको डिजाइनमा बनेको संकेत गर्दै आएका छन् ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि भारतीय राजदूतले भेटेको यो पहिलो पटक हो यसअघि ओली प्रधानमन्त्री रहेका बेला भारतीय राजदूतले भेट गर्ने समय कमै मात्र पाएका थिए ओली प्रधानमन्त्रीबाट बाहिरी भोलिपल्टै चीनका राजदूत ऊ चोन्ताई भने उनलाई भेट्न बालकोट निवासमै पुगेका थिए चीनका राजदूत र ओलीबीच घनिष्ठ सम्बन्ध रहेको स्रोतहरूले बताउँछन् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका क्रममा मारिएका भारतीय नागरिकलाई पनि शहीद घोषणा गर्न सरकारसँग माग गरेका छन् मधेस आन्दोलनका क्रममा दुई नोभेम्बर दुई हजार पन्ध्रमा भएको झडपका क्रममा आशिष रामृत्यु भएको आन्दोलनलाई तयार पारेको मृतकको छुटेकाहरूको नामी मोर्चालाई भनेको छ मधेसी मोर्चाका नेता एवं सद्भावना अध्यक्ष राजेन्द्र महतोले सहित घोषणाका लागि छुटेकाहरूको सूचीमा आशिष रामको नाम पनि राखिने अनलाइन खबरलाई बताउनु भएको छ उनले भने कुराकानी उनले भने कुर राष्ट्रियता हुँदैन राणा शासन विरुद्धको आन्दोलनका क्रममा जोग ओनीमा मारिएका भारतीयलाई शहीद स्थी, घोषणा गरिएको भन्दै महत्वले अब मधेसी मोर्चाले सरकारलाई बुझाउने मृतकको सूचीमा भारतीय नागरिक आशिष रामको पनि नाम समावेश गरिने बताउनु भएको छ आज नाग प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्व परम्परा अनुसार घरका मूल ढोकामा नागको चित्री पूजा अर्चना गरेर मनाइने गरिन्छ घरका ढोकामा नागको चित्र टासी पूजा गर्नाले सट्याङ र आगलागीका साथै सर्प बिची लगायतका विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको छ यस दिन नागसँग ब्राह्मको सम्वाद भएको नाग, नाग पूजा गर्न थालिएको वराह पुरालेख गरिएको छ आज अनन्त वासुकी पक्ष महापक्ष तक्षक कुलीर कर्कट र शङ्क गरी आठ नागको पूजा गरी दुबो गाईको दुध अक्ष आदि चढाइएका घरमा मेघ अग्नि र नाकको भय नहुने जनविश्वास रहँदै आएको छ नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा नागको पूजा गरेर घरको मूलद्वारमा नाकको चित्र टाँसी घर पनि नाग दिन नाग दिन पोखरी दह स्थानमा मेला लाग्ने गर्दछ नेपाली सेनाको सुदूरपश्चिम कीर्तनामा गरुण दल गणमा हतियार हराएको छ गरुण दल गणको टुकरीको सट मेसिन गन एसएमजी थान एक र त्यसको दुई दुईवटा म्यागनिज हराएको हो गणमा हतियार हराएपछि सेनामा खल्ली बल्ली मचि मचिएको छ ढडेलधुराको दहमा रहेको गण सह सेनानी क्याप्टेनको कमान्डमा रहेको थियो हतियार र गोली हराएपछि पुर्तनामा आन्तरिक छानबिन भइरहेको छ त्यस्तै सेनाको टोलीले शनिबारदेखि डडेलधुरा बैतडी तथा डोटी जिल्लाका राजमार्गमा सवारी साधन चेक जाँच शुरू गरेको छ सेनाका प्रवक्ता ताराबहादुरकीले हतियार हराएको बारे अनुसन्धान जानकारी दिनुभएको छ उहाँले भन्नुभयो हतियार मिस प्लेस भएको नि हुन सक्छ अनुसन्धान र छानबिन भइरहेको छ छा। हामी अनुसन्धानमै छौ अनुसन्धानका क्रममा सैनिक अधिकारीसँग व्यक्तिगत रूपमा सोधपुछ भइरहेको स्रोतको भनाइ छ अब केही देश बाहिरका खबर थाइल्याण्डमा आज जनमत संग्रहका लागि मतदान हुँदैछ सन् दुई हजार चौधमा नौ महिना लामो राजनीतिक अस्थिरता अन्त्य गर्दै राजनीतिक शक्ति हातमा लिएको सेनाले एक थान संविधान बनाएर पेश गरेको छ त्यही संविधानमाथि जनताको राय लिन जनमत संग्रह गर्न लागि हो जनमत संग्रह मार्फत संविधान पारित भएमा पूर्ण प्रजातन्त्र बहालीका लागि महत्वपूर्ण कदम चालिने सेना नियन्त्रित सरकारले जनाएको छ विपक्षीले भने चुनावी अभियानमै कडाई गरिएकाले निर्वाचन निष्पक्ष हुन नसक्ने जनाइएको छ अधिकारवादीहरूले पनि जनमत संग्रह सम्बन्धी एनका प्रावधानहरू अभिव्यक्ति स्वतन्त्रता विरूद्ध रहेको जनाएका छन् यो एन उल्लंघन गरेको नाममा जनालाई त दश वर्षको जेल सजाय तोकिएको छ चा। चार करोड़ मतदाताले जनमत संग्रहमा भाग लिन पाउनेछन् इरानमा एक वैज्ञानिकलाई फासी दिएको छ सन् दुई हजार दसमा पक्राउ परेका परमाणु वैज्ञानिक शाह राम अमेरीलाई फाँसीको सजाय दिएको वैज्ञानिकको परिवारले उद्धित गर्दै बीबीसीले जनाएको छ वैज्ञानिक अमेरिकी आमाले आफ्नो छोराको सब अन्तिम संस्कारका लागि सरकारले आफूहरूको जिम्मा लगाइएको जानकारी दिनुभएको छ अमेरी को घाटी में डोरी को डाम रही परिवार ने बताई अमेरिका को इलामिक परंपरा अनुसार अंतिम संस्कार करमेरिकाट फर्क वैज्ञानिक अमेरी पकड़ाऊ गोप्य में राखी थियो, अमेरी, अमेरी ले अमेरिका को सीआई एलेुला जबरदस्ती पकड़ाऊप उनरान को, का को परमाणु कार्यक्रम का बारे में गहन जानकारी रहकर रिपोर्ट में उल्लेख कर सन् उन्नाइस सतहत्तर में जन्मि अमिरी सन् दुई हजार नौ में हज गए पी बेपत्ता थे पची उन्हीं अमेरिक में सार्वजनिकए उन अमेरिकी गुप्तचर विभाग सीआई अपहरण सन् फर्किदा उनको भव्य स्वागत गरिएको थियो तर पछि उनलाई केही खेल खबर ब्राजिलको रियो दि जेनेरियोमा शुरू भएको ओलम्पिक गेम्समा आज नेपालकी पौडी खेलाडी गौरीका सिंहले प्रतिस्पर्धा गर्दैछिन् गौरीकाले महिला सय मिटर ब्याक स्टोकमा प्रतिस्पर्धा गर्न लागेकी हुन् रियो ओलम्पिकमा सहभागी दश हजार पाँच सय खेलाडी मध्ये सबैभन्दा कान्छी खेलाडी बनेकी गौरीकाले यसअघि नै विश्वभरको मीडियामा चर्चा कमाइसकेकी छिन् आज हुने खेलमा राष्ट्रिय किर्तिमान सुधार गर्ने गौरीकाको लक्ष्य रहेको छ गौरीकाले पछिल्लो वर्ष सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा पौडीतर्फ एक रजत तथा तीनवटा कांश्य पदक जितिसकेकी छन् उता ओलम्पिकमा सहभागी सात नेपाली खेलाडी मध्ये आचरीका जीत बहादुर मोक्तानले पहिलो दिनको खेलमा छ सय सात स्कोर गरेका छन् मोक्तानले अब दोस्रो चरणमा मङ्गलबार भारतका खेलाडी अतनु दाससँग खेल्ने भएका छन् मोक्तान र सिंह बाहेक रियो ओलम्पिकमा नेपालका पौडी खेलाडी शिरिष गुरूङ एथलेटिक्सका हरिमाल र सरस्वती भट्टराई जुडोकी फुपू लामो खत्री तथा तेक्वान्डोकी निसा राहुलले प्रतिस्पर्धा गर्दैछन् र कञ्चनपुरमा नेपाल भारत मैत्री हाम मैराथन दौड़ प्रतियोगिता भएको छ भारतीय सीमा सुरक्षा बल एसएसबी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रूपमा मैत्रीपूर्ण हाम मैराथन दौड़ आयोजना गरेका हुन छिमेकी मुलुकको बीचको सम्बन्ध र सीमा क्षेत्रमा बस्ने नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले नेपाल भारत बीच मैत्री हाम म्याराथन दौड़ प्रतियोगिता गरिएको सशस्त्र प्रहरी बलका डीआईजी राजेश श्रेष्ठले बताउनु भएको छ यस्तै भारतीय सीमा सुरक्षा बल एसएसबीका आईइजजी श्यामसिंहले सशस्त्र प्रहरी बल र एसएसबीले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमले नेपाल भारतको सम्बन्धलाई अन्तर्राष्ट्रिय स्तरमा नै अझै प्रगाट बनाउने बताउनु भएको छ प्रतियोगितामा महिलातर्फ एपीएफ क्लब कि काी माया तामाङ प्रथम भएकी छन् पुरूषतर्फ भारतका कालिदास लक्ष्मण प्रथम भएका छन् यस्तै द्वितीय हुनेमा महिलातर्फ आपूर्ति श्रानी र पुरुषतर्फ लालजी यादव रहेका छन् यस्तै तृतीय हुनेमा महिलातर्फ एपिएफ एप क्लब कि फूलमती राणा र रा पुरूषतर्फ नेपाल पुलिस क्लबका भूमिराज राई रहेका छन् प्रतियोगितामा प्रथम हुनेलाई पचास हजार द्वितीय हुनेलाई तीस हजार र तृतीय हुनेलाई दस हजार भारतीय रूपयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ एक्काइस किलोमिटर दूरी रहेको प्रतियोगितामा महिला र पुरूष गरी नौ सय दसजनाको सहभागिता रहे रहेको थियो प्रतियोगितामा नेपालका तर्फबाट एक सय सहभागी रहेका थिए त्यस्तै भारतबाट सात जना सहभागी भएका थिए योसँगै दिउँसो तीन बजेको युनिट खबर सकिने लागेको छ अन्तमा प्रमुख समाचारका शीर्षकहरू फेर अध्यक्ष ओलीलाई भेट्न भारतीय राजदूत राय एमाले, एमाले कार्यालयमा मधेस आन्दोलनका क्रममा मारिएका भारतीय नागरिकलाई पनि सहित घोषणा गर्न सरकारसँग माग आज नाग पञ्चमी परम्परा अनुसार घरका मूल ढोकामा नागको चित्र टाँसे पूजा अर्चना गरेर मनाइँदै थाइल्याण्डमा आज जनमत सङ्ग्रहका लागि मतदान हुँदै इरानमा एक परमाणु वैज्ञानिकलाई फाँसी र ओलम्पिकमै सबैभन्दा कान्छी खेलाडी नेपालकी गौरीकाले आज प्रतिस्पर्धा गर्ने नेपाल भारत मैत्री हाम म्याराथन दौडमा महिलातर्फ नेपाल र पुरुषतर्फ भारत प्रथम समाचार संवर्ड गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्र राई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट कम डट एनपीबाट पढ्न र चाहिएका बेला हाम्रा कार्यक्रम तथा समाचारहरू सुन्न पनि सक्नुहुनेछ अब तपाईँले साँझ 6 बजे युनिटी खबर सुन्न सक्नुहुनेछ अहिलेलाई समाचार पुलेटिनबाट दिलेश देवबा बुद्ध हुन्छु नमस्कार